की आमा पारे आमा पारे के अब के अब चेला यहाँ कचेरी भोगाउन सकेन हुन्छ रोहरी बिताउनु दुई रै बितिया खानु मैले दिनगिने अझै पनि गर्दै पुरुषलाई मात्र दोष नदिऊ वास्तवमा पछिल्लो चरण केही महिलाहरूमा यौन सम्बन्ध भनेको एउटा युवतीहरू अलपत्र पर्ने गरेका छन् भएर पूरक परीक्षा दिनका लागि सदरमुकाम तम्गास आएकी कुल्मी अर्खाबाङकी एक युवतीले सात महिनामा सन्तान जन्माइन पढ्न बसेकी छोरीले सात महिनामा सन्तान जन्माउँदाखेरि घर चकित परे उनका बुवा विदेशमा एता आमालाई सात सात महिनासम्म आफ्नो छोरीको पेटमा गर्व छ भन्ने कुरा थाहा नहुनु उनी तङ्गास पर्न आउँदाखेरि अस्पतालमा एक्कासी सन्तान जन्माइन् र पछि त्यो सन्तान कसको गर्व हो भन्ने कुराहरू खोत तलास गर्दै जादा जिल्ला प्रहरी कार्यले गुल्मिले ती सन्तानका बाबु खोत गर्यो अर्खाबाङकी महिलालाई त बरु स्वीकार गरे उनले र उनीहरूको घर भयो त्यसैले पनि उनीहरूको वास्तविक नाम दिन हामीले उचित ठानेनौ र यस्तै घटना अन्यत्र पनि घटिरहेका छन् र अरखाँचीको यस गाउँमा यसरी घरकी अलपत्र परे बासिले गुहारे र का यहाँनिर पाण्डेजी छोरी अलपत्र परेकी छन् यसबारे तपाई के भन्न चाहनुहुन्छ बाहिर त आएको थिएन त मनोनो चर्चा सबैको थियो बाबु घरमा श्रीमती हुँदा हुँदै पनि जुन सम्बन्ध राख्नुभयो त्यो त उहाँको एउटा पतन हो कि होइन खाना दिएको सबैले गर्दै सिमा भएको थियो त्यहाँखेरि जान अन्त पहिल्यै पन्ध्र सय पनि डेढ जान क्युरेट गर्न आन्दै अनि अरूलाई लिएर जा भनेर भन्न अरूसित म गएन यी बच्चाको स्वास्थ्य अवस्था कस्तो छ अवस्था त ठिकै छ बाबुको त नानी मान्छेको जुन यसरी जन्म हुन्छ यसरी माया लाग्छ लाग लाग लाग यस्तो लाग यो माया जालमा हाम्रो जिन्दगी रहेको छ तर यही माया जालमा यस्तो घात प्रतिघात सहेर पनि बाँच्नु पर्दो रहेछ होइन आखिर यो माया चीज यो जुन बैस उमेर भन्ने चीज सही सदुपयोग गर्न सके एउटा वरदान पनि रह्यो जीवनको नत्र अभिशाप पनि त रहेछ नि होइन र अभिशाप जस्तै भयो अहिले तपाईँले के सोच्नु भएको थियो के भयो तपाईँलाई जुन आरोप लगाएका छन् नि अहिले जब तपाईँले पितम्बर पाण्डे आफ्नै भिनाजु पर्ने होइन उहाँसँग सम्बन्ध भइसकेर यस्तो भयो त्यति बेला फल्लीसँग लागि छ भनेर अरूलाई आरोप नलगाउने अहिले जन्मेपछि जुन आरोप लगाएर तपाईँलाई झन् बदनाम गर्ने कोसिस गरिरहन् के भन्न चाहनुहुन्छ उहाँले गरेको होइन उसको दाईले गरेको हो भोलि भन्नेले फल्नासितलाई सातवटा सार्की बाग लुङ्का भनेर पनि त्यसैले बताएको नानाथरी त्यसैले बताएको उसले उहाँ कतारबाट सुविकार्दा पनि स्विकार्न पर्दैन त्यसले अन्त केटा खोजेर पहिला लगाइदिने हो त्यही तैँले त्यहाँबाट फोन नगर त्यो सिम नचला अर्को सिम चला भनेर उसको दाईले भनेको छ भन्दाखेरि उसले त्यही भएर सिम पनि चला होइन त्यसले भनेको होइन उसले सुविरेको त्यसको दाइले हो त्यसो भन्ने त जन्तराको टाटो गामा रोजेँ मैले जन्तराको टाटो कति बाट बाटो भएन सानो मन बुझाउने बाटो आखिरीमा सतुराले पारिदिन्छ फाटो नेपाल जाने बाटो छैन छेको काली बल्ली जस्तो तस्तो बेहोरो पिताम्बर पी, पाण्डे यति बेला कतारको वैदेशिक रोजगारमा रहेका कारण हामीले उहाँको प्रतिक्रिया राख्न सकेनौँ यदि उहाँले चाहनुभयो भने आगामी अंकमा पनि उहाँको प्रतिक्रिया राख्नेछौँ र विशेष गरेर हामी यी पीडित रानी मैया पाण्डे जो घरमा यति बेला पर्नु भएको छ एक महिनादेखि छोरा जन्मेका छन् घरमा उनको नरान हुन सकिरहेको छैन र यसरी आँसुको आहालमा डुब्नु भएकी रानी मैया अन्त्यमा के भन्न चाहनुहुन्छ फेरै नानाथरी देखाएर अलपत्र पारेर छोडेर जानुभयो गए पनि उहाँले सुईकान त सुका सुकार्नुभएको थियो अनि नाना थरी त्यसको दाइले भनेर उहाँले सुइकार्नु भएन मलाई यो अलपत्र पारेर बिलमा छोडेर नबाच्ने नमर्ने बनाएर छोडेर जानुभयो भए तापनि भनेपछि अरू दरदाजु भाइले मात्रै तर्काउन खोजेको वास्तवमा उहाँले पनि अझै पनि माया गर्नुहुन्छ भन्ने कुरो तपाईँलाई विश्वास छ उहाँले त माया गर्नुहुन्छ अनि विश्वास छ उसको दाईहरूले भड्काउनाले सम्पर्क बिहिन भएर उहाँ बस्नुभयो अनि त्यसको दाईहरूले नै भड्काउन खोजेका उहाँले भड्काउन खुन्नाको होइन हुन त तपाईँ जुन अलपत्र पर्नुभएको छ धभरी आँसु लिएर रात दिन बिताउनु भएको छ जो जसले तपाईँलाई तर्काउन खोजे जो जसले यसरी आँसुको हालमा डुब्ने गराए आखिर उनीहरूका पनि त छोरी होला दिदीबहिनी होलान् होइन त उहाँका छोरा छोरी छन् उहाँका छन् त मलाई जस्तो नाना थरी भन्नुभयो उहाँलाई पनि त्यस्तै नै होस् त्यस्तै नै सुन्नपरोस् आज मलाई अलपत्र जस्तो त्यसो दाइहरूले पारे खाने अनि त्यसलाई पनि त्यस्तै भएको त्यसका छोरीबेटी त्यसले छोराहरू त्यस्तै भएको देख्न पाऊँ भनेर सोच्दै बस्दै गर्छु Da-da! लाई <small>